त्यस्तो अनन्य भक्ति द्वारा चेतो मला मलानी विधमित गुण कर्म जानी त्रिगुणमय गुणहरू त्रिविध गुणहरू प्रकृतिका र तिनबाट बनेका सेता राता काला सब थरी कर्महरू हुन्छन् सात्विक राजेश तामासहरू ती सम्पूर्ण गुणबाट र कर्मबाट बनेका जति पनि अवलेपहरू छन् हृदयमा ती, ती सबै विधमित भक्तिको त्यस निर्मल कलकल शलिलद्वारा सरिता द्वारा प्रक्षालित भएपछि तस्मि विशुद्ध उपलब्धता आत्मतत्व म को हुँ म दाल भण्डारी हुँ भटरा हौँ भनिरहनु पर्दैन त्यसलाई म रातो टिङ्गोलीँ भनिरहनु पर्दैन म भुँडी पर पारा ओडारमणि बनिरहनु पर्दैन हरिप्रसाद ओडारमणि आउँदैन त्यसलाई साक्षात् भगवानको अंशस्वरूप सच्चिदानन्दमय आत्माको अनुभूति हुन्छ कुन मेला जब निर्मल हुन्छ भक्तिद्वारा प्रस्मिन विशुद्ध उप जसको आँखामा उज्यालो हेर्ने शक्ति छ तिनीले नै उज्यालो देख्छन् नत्र भुवन भास्कर सूर्य नारायण त ते चारैतिर आलोकमय बनेर विराजमान हुनुहुन्छ सबैतिर किरण छरिराख्नु भएको छ सूर्य भगवानले तर झाल ढोका जम्मै बन्द गरेर कोठामा बस्ने हो भने कसरी त्यसको आनन्द लिन सक्छ कसैले तस्मिन विशुद्ध उपलब्धता आत्मतत्व साक्षात्काश निर्मल दृष्टिमा मात्रै सूर्यका प्रकाशको त्यो पुरा आनन्द लिन सकिन् सारा ढोका बन्द गरेर आफै अँध्यारा कुण्ठीद्वारा बसेपछि बसे बसे कसरी त्यो आनन्द लिने भनेको छ त्यस कुनै प्रकारको ठुलोभन्दा ठुलो दान ठुलोभन्दा ठुलो त्याग गरेर पनि मैले यस्तो गरेको छु भनेर कसैलाई भन्ने सुन्ने अथवा बाहिरका लागि त्यो नभएर आफ्नो उद्धारको लागि आफ्नो कल्याणको लागि होस् आफ्नो अभिष्टपूर्तिका लागि होस् स्वार्थको रूपमा होइन परमार्थको रूपमा आत्मकल्याणको दृष्टिले भन्ने भाव राखेर भक्ति सूत्रलाई भक्ति सम्बन्धलाई सबैतिर जोड्ने हरेक कुरा भक्तिको प्रेरणाले गरे भन्ने भावना रहोस् भनेर यो भक्तिको उद्घारलाई भक्तिको अभिव्यक्तिलाई यसरी मुखरित गरिएको छ यहाँले पर्चाका त्यो प्र, प्रचारका पर्चाहरूमा पढ्नु भएको होला भगवान्लाई लागो कि यी दिव्य आत्माहरूले अभिमान राखे मनमा यो त हटाइदिनु पर्यो अब भन्ने लाग्यो भगवानलाई भगवानको लागि भक्तको हृदयमा भक्तको जीवनमा अप्रिय वस्तु भने अहङ्कार र अभिमान नै हुन्छ भगवान्ले त्यो हटाउन चाहनुभयो एकजना महापुरुषले भन्नु भएको छै नेमी अति प्रेम गली तामे समाई जब था, तब हरि नै अब मै हुँ अब हरि है मै नहीं जुन बेला सोन मैले म म भनिरहन्थे मेरो हृदयमा प्रभुको आगमन भएको थिएन अब हरिजीको आगमन भइसक्यो अब म छैन किनभने प्रेम गली अत्यन्त साँगुरो हुन्छ यसमा दुईटा आँट्दैनन् यहाँहरू कोहीजना ब्रजभूमिमा जानुभयो भ्रमण गर्न भने साँक्री भन्ने ठाउँ अवश्य दर्शन गरेर आउनु होला मोरकोटीको छेउमा छ वर्साना राधाजीको जन्मभूमि नै प्राकट्य भूमि नै एउटा सांकरी भन्ने छ प्रेम गली पनि भन्छन् त्यसलाई त्यहाँ दुईजना सँगसँगै जान सक्दैनन् एउटै मात्रै मान्छेले त्यो गर्नुपर्छ अनि अर्को आउनु प्रेम गली पनि यस्तै हुन्छ प्रेम गली त भगवान्ले सोच्नुभयो कि यिनीहरूको मनमा अभिमान पस्यो अब यिनीहरूले गरेर पनि केही पाउँदैनन् किनकि के अभिमान पूर्ण मनले गरेको केही चिज फलित हुँदैन अहंकार पूर्ण भावले गरेको कुनै कुरा पूर्णता दिने हुँदैन यो अभिमान हटाइदिनु पर्यो यिनको भनेर भगवान्ले तिनका हातबाट मुक्ति आफ्नो गर्नुभयो अन्तर्धान हुनुभयो भगवान छोडिदिनु भयो त्यहाँ त्यसपछि त बिचरीहरू बिचल्ने गरेर जुन प्रभुले हामीलाई यस्तो प्रेमसँग यति स्नेहसँग वात्सल्यसँग बोलाउनु उहाँ नै छिपिहाल्नु भयो अब हाम्रो जीवनको के रह्यो र अब भनेर त्यता प्राण गए जस्तै भए अनि त्यसपछि व्याकुल भनेर भगवान कृष्णका एक एक लिलाहरू सम्झिँदै अब गोपिकाहरू पहिला दासो अन्य भावबाट हामी भगवान्का दास हौँ दासी हौँ सेवक हौँ सेविका हौँ भन्ने भक्ति भावनाबाट अग्रसर भएका थिए भगवान्ले जसले वस्त्र हरण गरिदिनु भएको थियो उहाँले दाकारलाई पनि हरण गरिदिनुभयो दासोहमबाट अब त सोहम सोहममा आइपुग्यो प्रभु नै बने भावना गर्दै गर्दै गर्दै गर्दै कृष्ण भावना भावित हुँदा हुँदा आफैमा कृष्णको अनुभव समेत गर्न थाले उनीहरू अगाडि बढ्दै गए अनि लता वृक्ष वनस्पतिहरूलाई वृन्दावनका एक एक वृक्षलाई लतालाई वनस्पतिलाई श्रद्ध छन् तिमीहरूले देख्यौ श्यामचुन्दर यहाँबाट पाल्नुभयो प्रभु सवारी भएको थाह भयो तिमीहरूलाई देखाएको छौ भने भनिदेऊ हेर हाम्रो जीवन धन प्राण सर्वस्व प्रभुका चरणमा हामी जीवनरहित जस्ता भइसकेका छौँ अहिले हामीलाई जीवनदान गरेर हे वृक्ष हो हे वनस्पति हो हे लता हो भनेर यसरी नेत्रले प्रत्येकलाई सम्बोधन गर्दै उनीहरू अगाडि बढ्दै गए हे कुरवक नामका वृक्ष हे अशोक हे नाग पुन्नाग चम्पक नामका वृक्षहरू हो प्रभु श्याम सुन्दर यस बाटोबाट जानु हो तिमीहरूले देख्यौ हे तुलसी तिम्रो नाम त गोविन्द चरण प्रिया तिम्रो नाम हरि प्रिया जसले यो तुलसीको परम पावन पतित पावन सेवा गर्ने उपासना गर्ने जीवनमा सौभाग्य पाउँछन् हाम्रो समाजमा के चलन छ भने जिन्दगीभर चाहिँ गोपीचन्दन पनि लगाउनु छैन तिलक पनि लगाउनु छैन तुलसीलाई घाँटीमा धारण गर्नु पनि छैन अनि जब कोही मर्न लाग्छ अनि कस्तो अवस्था अनि खे त्यसपछि त्यो गोपीचन्दन र गोपी तुलसीको लागि अत्यास देखाइन्छ पिरोलिन्छ त्यो किन गरे जीवनभर धारण गर प्रणाम गरो, बन्दन गरौ भने समस्त रोगहरू निवारण गरिदिन्छु तुलसीलाई अभिषेक गरियो जल चढाइयो भने मृत्युको त्रासबाट पनि बताइन्छ भगवत कृष्ण समरूपित जसले तुलसीको बिरुवा रोप्छन् तुलसीको बिरुवामा त्यस्तालाई भगवान श्री कृष्णको श्री हरिको नि प्राप्त हुन्छ मञ्जरी ल्याएर पत्रहरू ल्याएर प्रभुका चरणमा अर्पण गरियो भनेदेखि न्यस्ता सम्पूर्ण भवरोगकै समन गरिदिनु हुन्छ अरे तुलसीले तुलसी माताले तुलसी माताको विष् तुलसीलाई लक्ष्य गरेर भन्छन् गोपिकाहरू हे तुलसी तिम्रो त नाम हरिप्रिय गोविन्द चरण प्रिया, प्रिया। तिमीलाई त प्रभु गएको नगएको थाहा भयो होला प्रष्ट रूपमा सब थाहा पाउँछौ तिमी भन्देऊ न हामीलाई प्रभु कहाँ कुन बाटो कता जानुभयो भन्दै व्याकुल भएर सोध्दै अघि बढ्दछन् भगवत शरणागति लिने क्रममा यी कुराहरू ध्यान दिइन्छन् गोपी चन्दन भगवानका चरणको प्रसाद हो त्यो लगाइन्छ ललाटमा तुलसीमाला धारण गरिन्छ कण्ठमा सारा शरीर स्पर् तुलसीले स्पर्श गरेछ भने त्यस्तो शरीर दुर्घटनामा परेर मर्नुपर्ने अवस्था भयो भने पनि तुलसीले दुर्गति हुन दिन्नन् कहिल्यै भनिया छ पुराणहरूमा ब्रह्मस्वरूपिणी भने आज तुलसीलाई त्यसकारण त्यस्तो तुलसीको माला धारण गरिन्छ गोपीचन्दन लगाइन्छ अनि नाम राख्दा भगवानको नामसँग गाँसेर राखिन्छ यी नै हुन् दीक्षाभित्रका पञ्च संस्कारहरू हुन्छन् भगवानका चिन्हहरू धारण गरिन्छन् शङ्करचक्र आदि अनि त्यसै यज्ञ हुन्छ त्यसमा हवन विधिसँग सँगसँगै राखेर गरिन्छ यी सब विधिहरूलाई र त्यसरी अच्युत गोत्रमा प्रवेश गरिन्छ महाराज पृथ्वीका राज्यकालको वर्णन गरेका छ ऋषि सन्तानहरू महर्षि ब्रह्मर्षि राजर्षिहरूका सन्ततिहरू तिनीहरूले दुर्गति भोग्नु पर्दैन थियो अरे उहाँको राज्यमा अनि खेर जो अच्युत गोत्रमा प्रवेश गरेका साधकहरू भगवानका अनन्य भक्तहरू हुन्छन् हो उनीहरूले पनि यातना भोग्नु पर्दैन थियो अरे यमा यातना त्यस्तो थियो पृथ्वी महाराजको राज्यकाल भनेर वर्णन गरेका छ अच्युत गोत्रमा प्रवेश हुने भइन्छ हामीहरू आफ्नो गोत्र त कायम राख्छौँ वर्ष गोत्र अत्रिगोत्र कश्यप गोत्र आदि आदि तर भगवान भगवानसँग एउटा विशेष सम्बन्ध हुन्छ तुलसीसँग सम्बन्धित भएपछि तुलसीको माला धारण गरेर एउटा व्रत लिएर साधनातिर लागेपछि सारा कुव्युलतुल सम्पूर्ण छोड्छन् शरण संयम तीर्थ नुहाय अब अन्तर निमल पार संयम तीर्थ नुहा अब यो अन्तर नि लाख लाख जुनी पार गरी कन मानव जुनी प्रभुकोुणा बाट सुनौलो चेतन जीवन करुणा मोकति ओ सा पा रे अवसर यो न दुमान मुक्ति दारमा छौ सब हामी अवसर यो प्रभु भइकन प्रभु कै सेवा गरभुका भइकन शरणा गति पथ मा संयम तीर्थनुह अब अङ्कर निमल पार त्यागी कु अम्बल हिमसा भै अबलौ सन्धि चेतना परपर छ ज्योतिपुन्ज भइ नस्वर सम्पति अमर सम्पदा रोज अमर सम्पदा रोज अमर संपति मई महराई अमर जों जन्म जन्म संग जाने साथी उन अब उनगति को बदमा समयम तीर्थन हाई अब यो अन्तर निर्